नमस्कार अनि शुभ प्रभात यो दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी र शुभ बिहानीको अर्को एउटा नवीन श्रृङ्खलाले राजा पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा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 के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ सा सोको बारेमा जानकारी र अन्तमा तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनुभएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्बन एक सय चार थुप्लो पाँच मेगाहरू गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ हानी को शुरुआत आजको आज मिति बाट आज मिट्टी विक्रम संबदार सत्तरी साल जेठ महीना को सोह गतेबार तदनुसार 2013 हजार तेरह मे तीस तारीख ज्येष्ठ कृष्ण पक्षे षी तिथि रात 8 बजेर 24 मिनट उपरा सप्तमी तिथि श्रवण नक्षत्र दिवसों एक बजे छप्पन्न मिनट उपरांत धनिष्ठा नक्षत्र ब्रह्म योग बिहान छ बजे उन्तीस मिनट उपरांत ऐन्द्रीय योग गरकर्ण आनंद योग र चन्द्रमा मकर राशि एक बजेर रा रा रा यो त भयो आजको तिथिमिति र भने कार्यक्रममा प्रस्तुत गर्छौ तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईको आजको दिनलाई के कसरी देखाएको छ मेष राशि हुने तपाईँको लागि आज नयाँ काम गर्ने खालको समय रहेको देखिन्छ त्यस्तै गरी अरूबाट सोच्नु भएको जति सहयोग तपाईले आज पाउन अलि कठिन हुनसक्छ साङ्गीतिक कार्यक्रममा भने सहभागी हुनुपर्लाशि हुने तपाईँको लागि आज खासै ठुलो काममा हात नहाल्नु भए राम्रो हुने खालको दिन रहेको छ त्यस्तै खर्चको मात्रा बढ्ने खालको समय पनि रहेको छ र तपाईँको मन सन्तोष हुनु पनि कठिन रहनेछ मिथुन राशि हुने तपाईलाई आज तपाईको मन निराश हुनबाट जोगिनेछ विपरीत लिङ्गीबाट आवश्यक सहयोग तपाईलाई मिल्ने खालको समय रहेको छ र भरोसा गरेका काम पनि सम्पन्न हुनेछ कर्कट राशि कर्कट राशि हुने तपाईको लागि आजको दिन त्यति राम्रो रहेको देखिँदैन रिसले गर्दा तपाईँको बन्न लागेको काम पनि बिग्रने खालको समय रहेको छ विचार गर्नुहोला सिंह राशि हुने तपाईँलाई आज विशेष गरी ज्ञान मूलक कार्य गर्ने अवसर आउनेछ कृषि तथा कृषि जन्य कामबाट राम्रो आर्थिक लाभ हुने, हुने खालको समय रहेको छ र कानुनी क्षेत्रमा बहस गर्ने देखिँदैन मन अस्थिर हुनेछ आज र केही काम गरिहाल्ने वातावरण बन्न पनि तपाईँको आज धार्मिक एवं सामाजिक कामको दायित्व बढ्ने देखिन्छ त्यस्तै बौद्धिक कामबाट पनि तपाईँलाई सन्तोषजनक प्रगति हुने देखिन्छ आज र शिक्षाको क्षेत्रमा पनि प्रगति हुने वृश्चिक राशि हुने तपाईँको लागि आज तपाईँले गरिराख्नु भएको कामलाई निरन्तरता दिनुभयो भने निकै नै राम्रो हुनेछ आफ्नो धन अरूलाई नदिनु भयो भने पनि राम्रो हुनेछ आज र फसेको धन उठ्न मुस्किल धनु धनुशि हुने तपाईँको आजको दिन सामान्य रहेको छ धेरै ठूलो काम गर्नु आजको दिनमा त्यति राम्रो देखिँदैन तपाईको लागि र खर्च धेरै छ तपाईको मनमा खासै चित्त बुझ्दैन आज मकर राशि हुने तपाई आज ज्ञानमूलक कार्यक्रम गर्ने अवसर आउने खालको समय रहेको छ त्यस्तै कृषि तथा कृषिजन्य वस्तुको व्यापारबाट एकदम राम्रो लाभ लिन सक्नुहुनेछ कुम्भ राशि हुने तपाईँ आज विशेष गरी मन निराश हुनबाट जोगिनु खालको समय रहेको छ त्यसै गरी विपरीत लिङ्गीबाट आवश्यक सहयोग मिल्ने खालको समय रहेको छ सोचेर मेन राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ सा। तपाईँको रिसले गर्दा सम्पन्न हुन लागेको काम पनि आज बिग्रन सक्छ परिश्रम अलि बढी गर्नुपर्ने खालको दिन रहेको छ यो तो भो आज को राशिफल होना तो राशिफल ने जे जस्तो भले असल कर्म कर सचार सद सकारात्मक सोच बनाएर अगर बढ़न करूँ भाई त हर एक दिन शुभ रहने सुखद रहने दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीमा रहेका छन् प्रविधि कक्षबाट मलाई रिजनको साथ मिलेको छ र तपाईँको साथमा छु म प्रतीक्षा र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले सहकर्मी सञ्चनाको साथमा नारी सरोकार सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर, खबर लगत्तै करिब नौ बजीसम्म तपाईँले सहकर्मी सुशीलको साथमा कार्यक्रममा मेरो देश मेरो गौरव सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपालबाडी समाचार, समाचार लगत्तै करिब दस बजेसम्म तपाईँले लोक झन्कार सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु दस बजेको पालो तपाईँले सचेतना सुन्न सक्नुहुनेछ र एघार बजेको बालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फ्रेन्ड सुन्न सक्नुहुनेछ सहकर्मी सूर्य र म स्वयम् तपाईँलाई साथ दिनको लागि उपस्थित हुनेछु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 र नेपालवाणी समाचार लगत्तै करिब चार बजेसम्म तपाईँले हास्य व्यङ्ग्य सुन्न सक्नुहुनेछ नवीन दहालको साथमा र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँ तपाईँले तपाईँकै रोजाइमा रहेका सुमधुर लोकभाकाहरू प्रस्तुत गर्ने कार्यक्रम रोजाइमा लोकभाका सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु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 आठ बजे तपाईँले नेपालबारी समाचार सुन्न सक्नुहुनेछ र नेपालबारी समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बिबिसी नेपाली सेवा सुन्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजीसम्म तपाईँले डियर कल्याणको साथमा मेरो कथा सुन्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजीसम्म तपाईँले खुलदुली डट सुन्न सक्नुहुनेछ तपाईँलाई थाहा नै छ हामी एघार बजेदेखि भोलि बिहान चार बजीसम्म विश्राम लिन्छौँ र भोलि बिहान चार बजे पुनः धार्मिक कार्यक्रम प्रवचनमालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजे सिआइएनको साझा खबर छत्तिसदेखि सात बजेसम्म तपाईँले बाढी बहस सुन्नुहुनेछ र सात बजेको पालो हो अर्पण स्थानीय समाचारको र त्यस लगत्तै शुभ बिहारीको अर्को नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ यू तो भेडियो अर्पण एक सौ चार थो पांच मेगा हर्स आज प्रसारण होने कार्यक्रम का झलकने पालोकामना तिमी स यो माया तिमी तिमी लाख वर्ष बाच यो खुशी रमाइलो आओ मी ले खुशी रमाइलो आऊ मी लेटू भि ढुकुकी अजम बरी माया गासो मुटू भित्र ढुकुकी अजम माया गाँसो <हुं>? जन्मदिन परेको छ आज जन्मदिन पर्नुहुने तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने बधाई तथा शुभकामना र कुनै ठाउँको यात्रा गर्दै हुनुहुन्छ भने तपाईँको यात्राको सफलताको पनि कामना गर्न चाहन्छौ रेडियो अर्पण एक आज जन्मदिन परेको छ रत्न गरेको सौराहाचोक बस्नुहुने अमृत आचार्यको र अमृतलाई आज परेको जन्मदिनको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ हजुरबुआ रामजी आचार्य त्यसै गरी हजुरआमा टेकमाया आचार्य बुवा हुनुहुन्छ नवीन आचार्य रामा लीला आचार्य अमृतलाई मेरो व्यक्तिगत तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना कुनै विविध जानकारी सँगसँगै हामी कार्यक्रम शुभ बिहानीको अन्तमा पनि आइसकेका छौँ यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसदिनु भयो म सँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट लगन गरेर विश्वको जुनसुकै कुराबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यति जेलसम्मको प्राविधिक स्वादको लागि रिजल्टलाई धेरै धेरै धन्यवाद दिँदै शुभ आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार यहाँको दिन शुभ रहोस् मा, बसे तिमी हास यो मया तिमलाई तिमी लाख वर्ष बाच यो खुशी रईलो आऊ मी यो खुशी